हार्दिक स्वागत गर्न चाहन्छुका लागि रेटियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्जमा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइली राजु पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज नै तपाईँको साथमा तपाईँ छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा आज मैले विशेष गरी आ, नेपाली चलचित्रको क्षेत्रमा निकै नै ने चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छु अलि पुराना पुराना गीत सङ्गीतहरू नेपाली फिल्मका पुराना पुराना, पुराना गीत सङ्गीतहरू तपाईँको माझमा राख्छु अर्पण समर्पणको व्यवसायमा आज र तपाईँलाई पनि आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ अर्पण समर्पणको व्यवसायमा हामी सँगै सहयात्रा गर्न मन लागेको छ भने आउनुहोला आपन दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छपन्न आउनु आउनुहोला तपाईँकै सम्झना तपाईँकै सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउनका लागि हामी आएका छौँ र केही भन्नु परेको छ आफन्तलाई कुनै सन्देश नदिन ना हुने भएको छ अलिकति टाढा जाँदै हुनुहुन्छ अथवा कोही आउँदै हुनुहुन्छ भनेदेखि पनि तपाईँले सम्झिन चाहनुहुन्छ शुभ यात्रा भन्न चाहनुहुन्छ यात्राको सफलताको कामना गर्न चाहनुहुन्छ अथवा केही सन्देश छ भनेदेखि आउनुहोला दुईवटा बाटो हामीले तपाईँको लागि खुला गरिराखेका छौँ तपाईले गरेर गरेर www.radioarpan.com कोही साथी आइसक्नु हजुर बालकुमार बालकुमार के ठिकै छ भनेपछि नि किन रमाइलो हुन्छ अलिकति गर्मी पनि बढाएको छ भएको छ होला है अब फोन सम्झिँदै गर्नु होला है आजको कसरी सम्झिनुहुन्छ था नमस्कार बालकुमारजी हुनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ मलाई थाहा छ तपाईँले फोन पनि प्रयास गरिराख्नु भएको छ होला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ राजको को, को मुस्कान र अर्पण समर्पणको श्रृङ्खला एकैछिन पछाडि लिनको लागि आउँदैछु यति बेला भने एउटा मिठो आवाज तपाईँ सम्पूर्णको लागि भाई शरने ला करने ला कै सुन मैया गोर खाली पार करमा शादी भाई माया छेउमा बसो अनि माया छेउमा बसो निकै नै रमाइलो भएका रमाइलो आवाज तपाईँले सुनिसक्नु भएको छ केही समय अगाडि अथवा भनौँ अझ धेरै पहिला चाहिँ निकै नै रहेको भएका यो आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ विशेष गरी हामी अर्पण समर्पणको श्रृङ्खलामा रहेर कहिले नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीत तपाईँको माझमा राख्छौँ कहिले नेपाली सुगम सङ्गीतका आधुनिक गीत सङ्गीतहरू कहिले नेपाली लोकगीत सङ्गीतको बजारमा रहेका गीत सङ्गीतहरू त कहिले नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ आज पनि मैले नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको माझमा लिएर छु त्यो पनि केही समय अगाडि निकै नै चर्चामा रहेका तपाई हामीले निकै नै सुन्ने गरेको तर हाल नेपाली गीत सङ्गीतको बजारमा त्यति नसुनिएका यी गीत सङ्गीतहरू आजको अर्पण समर्पणको व्यवसायमा तपाईँले सुनिराख्नु भएको छ यति बेला आफ्नो आफन्तलाई अपन सम्झिनको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर काठमाडौँबाट मिलन के छ मिलन हाल एकदम ठिक छ हाम्रो पनि अनि मिलनजी कहिले जानुभयो काठमाडौँ कहिले भन्नुभयो रे भनेपछि काठमाडौँ एउटा चितवन धेरै आउने जाने गर्नुहुन्छ है ल ठिकै छ राम्रोसँग पढ्नु होला है त अनि जी आज अरू पनि आउनु भएको छ पक्कै पनि आफ्नो आफन्त घर परिवारलाई त सम्झिन मन लाग्छ होला है के कसलाई रीति अनि भएको सबै साथीहरूलाई र पराकमा बसेर सुन्नुभएका सबैजनालाई समेट्नु भयो एकै ठाउँमा सम्झिनु भयो ल फेरि फेरि पनि आउँदै गर्नु होला राम्रोसँग बस्नु होला है त ल नमस्कार आहा, मिलन जी आउनु भएको थियो यति बेला काठमाडौँदेखि सिधनबाट सधैँ जस्तो सम्झिराख्नुहुन्थ्यो त्यति बेला काठमाडौँ पुग्नु भएको रहेछ जो होस् अर्पण समर्पणको यो श्रृङ्खला हो तपाईँलाई निकै नै मनपर्छ तपाईँले निकै नै मन पराउनु भएको छ यो कार्यक्रमलाई यसरी नै तपाईँको माया सदैव हामीले पाइराखौँ त्यति चाहना छ कोही साथी फेरि लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार ही बेलामा कलमको मसिसक्यो सानो मायालाई केही कुरा लेख्छु भनेको लेख्न थाल्नु भएको थियो कलमको मसिसकियो है रिदी नमस्ते नमस्कार के भन्नुभयो कुनाल भन्नुभयो होइन तिपेयर गर्नुभएको सके जति दिनुपर्छ नतिजा कस्तो आउँछ भोलि थाहा हुन्छ नि है आफ्नो ठाउँबाट चाहिँ है अनि आज अरू पनि समर्पणमा आउनु भएको छ हजुरलाई होइन अनि मेरा परिवार दिदीहरू भेनाजीहरू जी आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी फेरि लाइनमा हुनुहुन्छ हजुर कहाँबाट बोल्दै हुनुहुन्छ पुलित formatDate अ दलागुडी गणेश जी बोलु भए के छ गणेश जी हालखबर जुइ छ अनि खाजा खानु भएको छ कि छैन साथमा अहिले खेदाव खाने सबै पनि हुँदै छ क्यारे है हजुर राजअर्पण समर्पणमा आउनु भएको छ कसलाई समजिनु हुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद अनि राजजीलाई उहु अनि रेडिओ अर्पण अल युनिटलाई जुइ हरेकवार परिवारका लागि उहु तपाईँ सुनिराख्नु भएको छ रेडियो सुमधुर सङ्गीतकी आवाज तपाईँको माझमा राख्छु नेपाली फिल्मबाट निकै नै चर्चामा रहेको गीत हो केही समय अगाडि यति बेला अर्पण समर्पणको श्रृङ्खलामा तपाईँको माझमा राख्न चाहन्छौँ एउटा निकै नै रमाइलो खालको गीत निकै नै नेपाली गीत सङ्गीतको बजारमा चर्चामा रहेको गीत तपाईँको माझमा राख्छु अर्पण समर्पणको आठ मा तस्वीर में मिल के हे रे ओ एक नजर तिमिले हे रे ओ नई माया पसी गए हजुर, हजुर आज मैले, गहना किनेर किनेर नि? एक पटक नसोधी घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादीबाट ल्याएको नि त्यो पनि भनिराख्नु पर्छ र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 राशी अन का संपूर्ण कार बीसो वर्ष पुरानो वर्षा बजार सम्पर्कूर्यबे चार पचास चौसठी एक सय पैतिस पुनश्चर्य किरण सुनसादी पसलको अत्याधुनिक सोरुम हाम्रै पर्सा बजार नेपाल बैङ्कको ठिक पारिपट्टि चौबिस कोठी चोकमा सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ स्कूल बोर्डिंग कैंपसलाई जे जे कुरा चाहिए स्कूल बोर्डिंग कैंपसलाई जे जे कुरा चाहता हजूरा स्टेशनरी जाऊ समझे घर जाऊ सद समझे सौराछो घरी घमी कहा स्कूल तथा कैंपस का पाठ्य पुस्तक किताब पाइनुका को रिचार्ज शून्य छप्पन पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानबे पांच पचास एकसठी छाई संझेरा सौरा सो घरी घरी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 बिहे एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइकलाई हाल्छु नि हजार हमारा सेवा पलसर दी से सी बाइक, एस बाइक का पलसर बाइकअप्रो विश्वक्री एक पचास सीसी का डिस्कभर बाइक एक सी सी एक सौ पच्चीस का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल ट्राली प्रसाद छ पाँच तिरासी एक सय मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस ओहो खाना पकाउने ग्यास पनि सकिएको रहेछ राइस कुकर पनि चाहिएको थियो ए भगवान् भोलि त साथीको बर्थडेमा पनि जानु पर्ने गिफ्टको सामान कहाँबाट ल्याउने होला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 तथा ट का सामग्री कारोरमैट मेट्रिक्स, कुशन कुशन कभर, सोफा को कवर बेड कवर फोम पाइन का साथिटिंग तथा पर्दा सिलाऊने व्यवस्था सम्पर्क आसिया होम डेकोर रतनगर दुई टाढी उद्योग वाणिज्य सङ्केतको अगाडि दियालो भेट सँगै फोन शून्य छपन्न पाँच तिरासी सात सय तिस मोबाइल अन्ठानब्बे चार एकाउन्न चार सय उन्तिस अन्ठानब्बे चार त्रिपन्न बयालिस आठ सय सतहत्तर शाखा कार्यालय मेन रोड नारायणगढ नेपाल बैङ्क नजिकै पुनः कुनै पनि अफिस बैङ्क तथा वित्तीय संस्थाको लागि आवश्यक पनि भर्टिकल भ्यालेन्सिङ पर्दा पाइन्छ आसिया होम डेकोलाई सञ्चन होस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस् स्वागत छ तपाईँहरूको लोकप्रिय रेडियो रेडियो अर्पण एक सय पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा शहर र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा शहर आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो अवस्थित हङकङ बजार भित्र रहेको टिकेट ले है को हो राष्ट्रीय सुविधा फोन शून्य छप्पन्न पांच साठी शून्य मोबाइल अंठानबे चार तिरपन्न चालीस एक सौ एकसठी पुनश्च मनी एक्सचेंज ड्राइविंग ट्रेनिंग ग्यारेटी का साथ सवारी लाइसेंस निकल साथम स्वीकृति निकालना समेत सहयोग आयो आयो आयो आयो? आयो भनेको राखेर टाढी बजारमा अवस्थित शिव मोबाइल सेन्टरले उपलब्ध गराएको छ साथमा दोकिया सामसुङ कलर्स स्पाइस तथा ब्रान्डेड र नया नयाँ मोडलका आकर्षक चाहिने सेटहरू पनि सुपथ मूल्यमा उपलब्ध गराएको जानकारी गराउँदछौ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 स्वागत गर्न चाहन्छु इन्टरनेट अनलाइनको डब्लु डु रेडियो अर्पण कम लगन गरेर पनि विश्वकी कुनाबाट सुनिराख्नु भएको छ हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवारसम्म पुर्याउनका लागि हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर विशेषतः तपाईँको सम्झना आफन्तसम्म पुर्याउँछौँ र तपाईँलाई मनोरञ्जन दिनेछौँ यति बेला कोही साथी आइसक्नु भएको छ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला राजको सङ्गीत कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार हुनुहुन्छ हाल माडी अनि तर यतैतिर हुनुहुन्थ्यो गर्मी छ र पनि बस्नै पर्यो है कता कता शीतल छ भन्दै खोज्दै हिँड्नु पर्यो अनि खुस लाग्यो धेरै समय पछाडि भए पनि तपाईँसँग कुराकानी भयो फेरि आजको नमस्कार अनुमति प्रकृति दिदी आउनु भएको थियो यति बेला माडी देखि अब रहर पर समर्पणको श्रृंखलामा अर्को एकजना साथी अन्तिम सहभागी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर काबाट को भन्दै हुनुहुन्छ शक्तिपुरबाट दिपेन्द्र कुमार कार्की शक्तिपुरबाट दिपेन्द्र कुमार कार्की हजुर अनि के छ दिपेन्द्र जी हालखबर सबै ठीकै छ दिदी गरम भर्दै छ गर्मी दिन हजुर बढ्दै छ है ल ठिकै छ आफ्नो ख्याल गर्नु होला है ख्याल गर्नुपर्छ गर्मी समयमा अलिक ख्याल गरिएन पानी खाइएन पिएन भने त अलिकति रोगले पनि आक्रमण गरिहाल्छ क्या है हजुर ख्याल गर्नुहोस् आफ्नो आज को कसो सम्झिनु अर्पण समर्पण मार्फत अन्तमा आउनु भएको छ सर्वप्रथम हुन्छ कार्यक्रम अनुभव दिपेनजी फेरि फेरि पनि आउँदै गर्नु तपाईँको यस्तै सहभागिता रहिरहेको छ है ल नमस्कार दिपेनजी आउनु भएको थियो यति बेला शक्तिखुरदेखि र अर्पण समर्पणको श्रृङ्खलामा रहेर तपाईँको सम्झना आफन्तसम्म पुर्याउने रहर अझै पनि छ मलाई तर के गर्नुहोस् मैले ने नेटवर्क काटिसकेको छ अब उहाँ कार्यक्रमबाट छुट्टिनुपर्छ यति जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खला सुनेर बस्दिनु भयो यिनै गीत सङ्गीत सँगै रमिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुन सुकी कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद र आज जो, जो फोन सम्पर्कमा आउनुभयो तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु भोलि पनि प्रयास गर्नुहोला भोलि पनि तपाईँलाई अर्पण समर्पणको बसाइ लिएर भेट्न आउने नै यति जलसम्मको प्राविधिक साथको लागि राजलाई धन्यवाद दिनै पर्छ राजलाई धेरै धेरै धन्यवाद र म तपाईँकै रेगुलर सोहयात्री प्रतीक्षा पनि छुटिन्छु शु, हवस् त नमस्कार